नमस्कार ट अनलाइनै भएको बिहान सात बजेकोमा स्वागत छ म ध्रुवराज खनाल जिल्ला प्राविधिक कार्यालय चितवन मार्फत यस आर्थिक वर्षको पुनिर्माण तथा जारी सत्ताईस जमा नौ वापन भैया जुन कुलजना को एक तिहाई माविधिक कार्य सईसव इसे आर्थिक वर्ष भि सकने लक्ष्य ली तर लक्ष्य लिख उपभोक्ता समिति मार्फत भैया विकास कार्यक्रमले सुस्त गति लिनुमा उपभोक्ता समितिको काम ढिला देखिन्छ पुनर्निर्माण तथा पुनस्थापना कार्यक्रम अन्तर्गत कुल 68,28,000 बजेट रहेको छ भने शान्तिको लागि विकास कार्यक्रम अन्तर्गत कुल छब्बिस लाख बजेट खर्च भइसकेको छ दुवै विकास कार्यक्रमको कुल बजेट चौरानब्बे हुन आउँछ हालसम्म सम्पन्न भनेका विकास कार्यक्रममा नेपालमावि रत्नगर भवन निर्माण काउली गावि भवन निर्माण जनजागृति पिठुआ मवीपिठुआ भवन निर्माण शुक्रनगर गावि भवन निर्माण शुक्रनगर गावि बादरमोड़ी स्मारक शांति बाटिका सिद्धीपुर कालपत्री विशझारीताल संग्रहालय भवन निर्माण पांडे घुमती गीता नगर सड़क निर्माण प्रताप देखि क्याम्पा चौर सडक निर्माण कार्यक्रम रहेका छन् निर्माण पुरा हुन बाँकी विकास योजना हेर्ने हो भने औसतमा पचास प्रतिशत मात्र काम भएको छ जिल्ला प्राविधिक कार्यालय भरतपुरका इन्जिनियर पुण्यप्रसाद सुरुले भन्नुभयो यही आर्थिक वर्षभित्र जसरी पनि काम सकिनुपर्छ तर अधिकांश योजनाहरूको विकास गति मध्यम छ शिवनगर गाविस भवन निर्माण रनपा कार्ले भवन निर्माण बगौडा गाविस भवन गर्दी गाविस भवन मङ्गलपुर गाविस भवन निर्माण बैरियामावि भवन निर्माण निमावी हनुमान नगर अन्नपूर्ण निमावि पार्वतीपुर दोस्त दशन्द पर्जा स्तम्भ सबहाल निर्माण देवज्योति निमावि देवनगर सहदस्मृति पार्क शिवनगर भद्रकाली मावि पिठुवा चेपाङ छात्रावास शक्तिपुर किरुङ्गा पुल निर्माण योङजङ स्मृतिमार्ग निर्माण र पिठुवा सामुदायिक भवन माधवपुरको निर्माण कार्य अधुरी रहेको छ उल्लेखित विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न उपभोक्ता समिति मार्फत काम भए पनि सोचेअनुसार काम अगाडि नबढेको प्राविधिक कार्यालयको भनाई छ बछौलीमा आइतबारदेखि धान तथा तरकारी खेती सम्बन्धी तीन दिने तालिम सुरु भएको छ बछ्यौली गाविसले आयोजना गरेको कार्यक्रममा गाविसभित्रका पच्चिसजना किसानहरूको सहभागिता रहेको छ तालिममा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ का बाली संरक्षण अधिकृत शिवप्रसाद रिजाल र कृषि सेवा केन्द्र रत्नगरका प्रमुख दीपक पौडेले बालीमा लाग्ने कीरा र त्यसको समाधान तथा उत्पादन बढाउन गर्नुपर्ने कामहरूका बारेमा सहजीकरण गर्नुभएको छ कार्यक्रममा बछेली गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेले गाविसभित्र नब्बे प्रतिशत किसानहरूको बसोबास रहेकाले उत्पादनमा आइपर्ने समस्या समाधानका लागि गाविसले तालिमको आयोजना गरेको बताउनुभयो गाविसको कुल उत्पादन बढाउन गाविसले किसान मैत्री कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ चितवनको खेतीयोग्य जमिनमा अम्लियपन बढेको पाइएको छ जिल्ला कृषि विकास कार्यालय चितवनले माटो प्रयोगशाला हिटवडाको सहयोगमा गरेको माटो परीक्षणमा अम्लियपन बढी पाइएको हो चितवनको माटोमा सत्तरी प्रतिशत रहेको बताउँदै कृषि कार्यालयका कृषि प्राविधिक नोदनाथ लामिछानेले सचेत हुन कृषकहरूलाई आग्रह गर्नुभएको छ बिस मात्र माटो मा राम्रो रहेको र दस प्रतिशतमा छ्यारिएपन देखिएको चितवनमा विगत तीन वर्षदेखि माटो परीक्षणमा सक्रिय रहनुभएका प्राविधिक लामिसानेको भनाइ छ विशेष गरी बर्द विषादी र रासायनिक मलको प्रयोग अर्गानिक खेतीको अभाव वस्तु मलको कम प्रयोग जनघनमा वृद्धि कृषिको व्यवसायीकरण र भवन विनाश लगायतले माटो बिग्रिँदै गएको कृषि विज्ञहरूले बताएका छन् उनीहरूका अनुसार बेलैमा सचेतना अपनाउन नसके माटोको बस्दा झनै खराब हुने जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख जगन्नाथ तिवारीले बताउनु भएको छ चितवन जिल्लाभर नेकपा एमालेले घर दैलो अभियानलाई तीव्र पारेको छ एमालेको एक महिना अभियान अन्तर्गत रत्नगर चारमा घर अभियान सुरु भएको छ नेकपा एमालेका पोलिट सदस्य सुरेन्द्र पाण्डेले उड़ा नम्बर चारका अभियान संयोजक तथा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण वनलाई निर्वाचनका प्रचार सामग्री हस्तान्तरण गरी अभियानको उद्घाटन गर्नुभएको थियो यसैबिच अखिल नेपाल महिला सङ्घ रत्नगर चारको आइतबार भएको भेलाले गङ्गा सापकोटाको अध्यक्षतामा तेह्र सदस्य अनेमा सङ्घ वडा कमिटी चयन गरेको छ त्यस्तै नेकपा एमाले रत्नगर आठको भेलाले युवा सङ्घ र अखिल नेपाल महिला सङ्घका ओडा कमिटी चयन गरेको छ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले नवलफ्राँसीको गैँडाकोटमा रहेको कालिका संस्कृत विद्यापीठमा तालाबन्दी गरेको छ आसन्न सभि निर्वाचनमा क्याम्पसको उत्तर मध्यमा तहमा अध्ययनरत विद्यार्थीहरूलाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने भन्दै तालाबन्दी गरिएको अनुराष्ट्रिय क्याम्पस कमिटी कालिका संस्कृत विद्यापीठले जनाएको छ क्याम्पस कमिटीका अध्यक्ष विष्णु भण्डारीले माग पूरा गराउनका लागि निर्वाचन कार्यालय र प्रशासनिक कक्षमा तालाबन्दी गरिएको बताउनु माग पूरा नभएसम्म ताला नखोल्ने भण्डारीले बताउनु मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गक्षदारले संविधान सभाको निर्वाचन गराउन चार राजनैतिक दलहरू सहमतिमा पुगेको बताउनु भएको छ आइतबार आयोजित थारू कल्याणकारिणी सभा नब्बलप्रासीको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनपछि उहाँले पार्टीको आफ्नै अडानका कारण चुनावको मिति तोक्न नसकेको बताउँदै केही दिनभित्रै सहमतिमा पुग्ने जानकारी दिनुभयो मङ्सिरको पहिलो साता चुनाव गर्ने सहमति नजिक पुगेका छौँ उहाँले भन्नुभयो हामीले चाहेको संविधान सभाबाटै संविधान बन्नुपर्छ त्यो पहिचानसहितको संहिता र संहितासहितको संविधान हुनुपर्दछ अधिवेशनको उद्घाटनको अवसरमा थारू आन्दोलनमा ज्यान गुमाएका धनबहादुर थनेत्की श्रीमती फुलकुमारी थनेत र घाइतेहरूलाई सम्मान गरिएको थियो नेपाल विद्यार्थीसँग मैयादेवी कन्या कलेज इकाइले सोभियु निर्वाचनको सङ्घारमा आएर कलेज प्रशासनमा तालाबन्दी हुनुप्रति आफ्नोको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ इकाइ अध्यक्ष कल्पना पौडेलद्वारा हिजो जारी विज्ञप्तिमा कलेज प्रशासनमा तालाबन्दी रहेको प्रति गम्भीर ध्यान आकर्षण भएको जनाइएको हो साथै सङ्गठनले स्वतन्त्र विद्यार्थीहरूको निर्वाचनका लागि सङ्गठन दर्ता भइसकेकाले त्यसपछिका कार्यतालिका अनुसार पूर्वनिर्धारित समयभित्रै निर्वाचन गराउन माग गरिएको छ साथै सङ्गठनले विद्यार्थी नेताको नाम विद्यार्थीहरूमाथि अपमान दुर्व्यवहार भएको भन्द भन्दै खेद प्रकट गरेको छ त्यस्तै त्रिवेकको कार्यतालिका अनुसार नै सबैको निर्वाचन नगराए कडा सङ्घर्षमा उत्रने विज्ञप्ति मार्फत चेतावनी दिएको छ स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कारबाट यस वर्ष चितवनकी पत्रकार चाँदनी हमाल पुरस्कृत हुनुभएको छ सञ्चारिका समूहले स्थापना गरेको पुरस्कारबाट नागरिक दैनिकी चितवन सम्वाददाता पत्रकार हमाल पुरस्कृत हुनुभएको आइतबार राजधानीमा आयोजित कार्यक्रममा का सञ्चार मन्त्री माधव पौडेले उहाँलाई नगदसहित ताम्रपत्रले सम्मान गर्नुभएको थियो पुरस्कारको राशि सात हजार एक सय एघार रहेको छ नेपाल सुकुम्बासी सुधार समिति रत्नगरले सुकुम्बासी समुदायको बसोबास तथा भूमि अधिकारको संरक्षण विषयमा आइतबार छलफल गरेको छ छलफल में बोलने विभिन्न सु निगा सुकुम्बासी समुदायप्रति गिरी व्याहार में सुधार लियान माग कर सलफल में सुकुम्बासी अगुआर ने सुकुम्बासी व्यवस्थापन का उचित प्रयास होने विकल्प बिना को उठी बास करने योजना रोकने पर लगायत माग राख थे कार्यक्रम में फूलबहादुर तामंगमबाबू श्रेष्ठ पंचकुमारी गुरु लगायत बोलने भाग कार्यक्रम संस्था का अध्यक्ष फूलबहादुर तमंग अध्यक्षता में संपन्न भ अब पाल अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ दलहरूबीच निर्वाचनका विषयमा सहमति जुट्न नसकेको प्रति तपाईँ के भन्नुहुन्छ ए निर्वाचन नगर्ने चाल बी मैखाउँ मैलाउँ भएर र सी सहमति जुट्न समय लागिहाल्छ नि अर्पण जन आवाज में ती मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप एक स्पेसएल पोल टाइप करी आपूलाई सी टाइप करी चौवालीस पचपन्न व पैंतालीस पचपन में पठान सकूने अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटवडा वृग सड़क खण्ड खुल्ला छ त्यसै गरी नारायणगढ मुगलिन मुगलिन औ विशेष काठमाडौँ सड़क खण्ड पनि खुल्ला रहेको छ यता नारायणगढ परासी बुटोर सड़क खण्ड अवरुद्ध रहेको छ नयाँ बनाएको डाइभर्सन भत्किएपछि लोकाह खोलामा यति बेला सड़क अवरुद्ध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 अवस्थार्पण सबैका लागि सुनैका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज विमस्कार